यो रात कहिले काहीँ यति अभिशाप लाग्छ जब आफ्नो मान्छे साथमा हुँदैन जब आफ्नो मान्छे हाम्रो साथमा हुँदैन तब यो रात यो रात अझ बढी पीडादायक हुन्छ अझ बढी हाम्रो मन दुखाउने माध्यम भन्छ हामी सम्झन्छौँ आफ्नो मान्छेलाई हामी तडपिन्छौँ आफ्नो मान्छेको यादमा अनि अनासै आँसुहरू झर्छन् कतिखेर आँसुहरूले हालसमा आउँछ सिरानीहरू भिझाउँछ हामी आफैलाई थाहा हुँदैन थाहा हुन्छ त बस यति हाम्रो मान्छेको याद हाम्रो आफ्नो मान्छेको माया अनि हाम्रो आफ्नो मान्छेसँग बिताएका प्रत्येक पलहरू जुन पलहरू हाम्रो लागि एउटा स्वर्गको बास जस्तै स्वर्गमा बिताएका हरेक पलहरू जस्तै साबित हुन्छ सायद यसैले होला आफ्नो मान्छेबाट टाढा हुनुपर्दा हामीलाई धेरै पीडा हुन्छ अझ अन्धकारवातहरूमा त्यति नै पीडाहरू बढ्दै जान्छ अनि हामी तडपन्छौँ आफ्नो मान्छेको यादमा अनि खोज्छौँ एउटा माध्यम जसले पुर्याउन सकोस् हाम्रा प्रत्येक भावनाहरूलाई हाम्रो मान्छेको मुटुसम्म जसले पुर्याउन सकोस् हाम्रा मुटुमा दन्किरहेका आगोका राफहरू जसले पुर्याउन सकोस् हाम्रो मुटुमा दन्किरहेका मायालु आवाजहरू आफ्नो मान्छेको मुटुसम्म अर्थात् मुटुदेखि मुटुसम्म आदरणीय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच हर्ट्स संसारभर कार्यक्रम मुठोदेखि मुठोसम्म मुठुदेखि मुठुसम्मको साथमा आज पनि तपाईँको मुठुको कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनुको लागि आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटुदेखि मोटुसम्ममा हामी राख्ने गर्छौँ तपाईँकै मनका वेदनाहरू तपाईँको आफ्नो मान्छेका लागि उम्लिएका मायालु आभासहरू पुर्याउने गर्छौँ तपाईँको आफ्नो मान्छेको मोटुसम्म सुस्तरी पुर्याउँछौँ तपाईँका भावनाहरू तपाईँको आफ्नो मान्छेको मोटुसम्म त्यसका लागि हामी दुईवटा माध्यमहरू प्रयोग गर्छौँ तपाईँ एसएमएस गर्न सक्नुहुन्छ यदि स्वदेशमै हुनुहुन्छ भने एसएमएस गर्नका लागि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 हाम्रो पोस्ट म एकैछिनमा गर्छु मैले पोस्ट चाहिँ गर्नुभएको छैन तपाईँ भने एसएमएस गर्दै गर्नुहोला थुप्रै एसएमएसहरू आइसकेका छन् एसएमएस र कमेन्ट भन्दा अगाडि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज रंग है तेरा सोने जैसे बाल एक तु धनवाल है गोरी बाकी सब गङ्गा चान्दी जय शै रङ्ग हितेरा यो निकै नै सुन्दुरू साङ्गीतिक आवाज राखेँ तपाईँको लागि तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र डब्लु डब्लु डब्ल्यु डट रेडियो सर्भर डट कम डट एनपीबाट साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र आज पनि सदा चाहिँ तपाईँका मुटुका कुराहरू आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास गरिरहेको छु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 कतई ठे चोट बर्सद रहे कतई ठेसि चोट बढ़द रहे चोट हराई गए पी खोट बस्त रहे कत ठेस चोट बस्त रहे चोट हराई गए पी खोट बस्त रहे जिसरी मया छुटे याद रही रह जिस मया छुटे याद रही त्यसरी नै फुल ओली झरे पनि बोट बस्दो रहेछ भन्नुभएको छ एकदमै राम्रो भावना अभिवादन दादा मि पुरानो सदरमुकामबाट सिस्टर भन्नुभएको छ कल्पना कुसुमजीले हामीलाई एसएमएस गर्नुभएको छ हजुरहरूलाई सम्झिरहन्छु र मेरो मनको मान्छेलाई पनि भनिदिनु होला ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि मेरो सिस्टर हुनुहुन्छ उहाँ कल्पनाजी तपाईँको मान्छेले पनि सुनिरहनु भएको होला मलाई जहाँसम्म लाग्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि त्यसै गरी थुप्रै एसएमएसहरू गरिसक्नु भएको छ साथीहरूले तपाईँको एसएमएसहरू सबै रिफ्रेस हुने क्रममा तल तल सरेको छ मैले तपाईँलाई तपाईँको एसएमएस उठायो भने चाहिँ अलिकति पापै लाग्ला कि जस्तो मलाई लाग्छ त्यही भएर सकेसम्म म पुरै एसएमएस पढ्ने प्रयास गरिरहेको छु हाईदा खाना खानुभयो त मि अनुष्का तामाङ फ्रम टाडी यो मुटुदेखि मुटुसम्म जुनैली रातमा मेरो प्यारो बिएफआरलाई धेरैभन्दा धेरै आइलभ यु भनिदिनु भन्नुभएको अवश्य भने तपाईँको आरले पनि सुनिरहनु भएको होला आरजी रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँलाई अनुष्काजीले धेरै सम्झाउनु भएको छ आई लभ यु सो मच भन्नुभएको छ है त थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई हेलो दादा मि सविता सविता रुम्बा फ्रम पदमपोखरी आफापबाट माया के हो त्यो त भोगेको लागि मात्र थाहा हुन्छ होइन र दादा मिको उही मुटु मोटो तामाङ आशिषजी जी छ त्यस पछाडि नै उहाँले अरू कुराहरू लेख्नु भएको थियो होला अवश्य माया के हो माया लाउनेलाई थाहा हुन्छ पीडा के हो पीडा भोग्नेलाई थाहा हुन्छ तपाईँको आफ्नो मान्छेले पनि तपाईँको यो सन्देश पाइसक्नुभएको होला थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको मोटुले पनि तपाईँलाई छिट्टै एसएमएस गर्नुहुनेछ अर्को एसएमएस गर्नुभएको रिस र अह अहङ्कारले हाम्रो जीवनको खुसीहरू छिन्न छिन्ने गर्छ रिस र अहङ्कारले हाम्रो जीवनको खुसीहरू छिन्ने गर्छ सा। त्यसैको साथै रुसलाई कन्ट्रोल गर्नु नत्र रिस खा आफू बुद्धि खा अरु भन्ने जस्तो होला मिसिस कुसुमदा भन्नुभएको छ थ्याङ्क सो मच कल्पनाजी तपाईँको यो एसएमएसको लागि हो तपाईँले योभन्दा पछाडि पनि अरू केही लेख्नु भएको थियो होला सायद यति मात्र आयो है थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ एसएमएसहरू ओहो झऱर हजुर के गर्ने होला अह लेख्नु भएको दादा दर्शन हाई एन्ड सन्चै हुनुहुन्छ एन्ड टुडे माई एसएमएस अल ए टुजेड फ्रेन्डलाई मिस यु एन्ड लभ यु स्पेसल्ली जस्ट फर यु एन्ड माई लभली कान्छु आई लभ यु ओके भाई, स्विट ड्रिम्स भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र अवश्य पनि तपाईँको एसएमएस उहाँसम्म पुगिसकेको छ र तपाईँले नाम त लेख्नु भएको छैन जे होस् तपाईँको कान्छुले अवश्य पनि तबला चिनी सकू थैंक सो मच तला तानकारी कराऊ मैं कार्यक्रम सचय हो बिहाना तब जानकारी गराएको थे यही मंगसिर 11 गते चण्डिका माभि गढीमा नि शुल्क आँखा शिविर हुन गइरहेको छ तपाईँले त्यहाँ आँखा जाँच गराउन सक्नुहुन्छ त्यसै गरी पदमपोखरी आसपास हेटौँडा आसपास हुनुहुन्छ भने यही मङ्सिर नौ गते अर्थात् भोलि साँझ पाँच बजेदेखि पर्सि बिहानसम्म नवोबुद्ध नवो बुद्ध मेला हुन गइरहेको छ नवोबुद्ध मेला टासी तेलिङ गुम्बाको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर तेह्र पान्तलेमा यो गुम्बा अवस्थित छ तपाईँले त्यहाँ गएर मेलामा सहभागी जना सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले स्टल बुकिङ पनि गर्न सक्नुहुन्छ स्टल बुकिङ धमाधम भइरहेको जानकारीहरू पनि हामीले पाइरहेका छौँ यो जानकारी तपाईँलाई राखेँ मोटोदेखि मोटोसम्म सुनिरहनुभएका तमाम श्रोताहरूलाई यो जानकारी हाम्रो तर्फबाट र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको आफ्नो मान्छेको कु, मुटुको कुरा तपाईँसम्म ल्याउने अनि तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने माध्यम हो यो र यतिखेर तपाईँको एसएमएसलाई नै जोड्न चाहन्छु मैले कल्पनाजीको पनि पढेँ त्यसै नाम नलेख्नुहुने ना साथी पनि पढेँ अर्को एसएमएसको अनुभएको छ रात्रिकालीन अभिवादन दाजु सन्चे हुनुहुन्छ मि दुखी फ्रेन्ड मनिष लामा मकवानपुर सन्देश उनी छोडी जानु जानुहुने युनिसाजीलाई मिस यु अलर्ट एन्ड स्पेसली हजुरलाई र के ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि छोडेर जानेहरूलाई धेरैले सम्झने गर्छन् तपाईँले पनि सम्झनु भएको छ कहिलेकाहीँ हुन्छन् जुन कुराहरू हामी चाहेर पनि बोल्न सक्दैनौँ जिस छोड़े जाने के माया भूल सकतेन हमीकरी छोड़े जाने को बाचा भूल सकते हो उन्नी उ दिखे पीड़ा उन्नी छिणिक पीड़ा उन्नी मया भा ठूल कदापि हो सकते हमी मया उ हम छोड़े जासले मयागर कारण होिणिक दी दुख छिणिक दी को धोका लाई बिर्सिएर हामी उनीहरूको मायालाई सम्झिरहन्छौँ अनि सदैव उनीहरूलाई माया गरिरहन्छौँ सायद जिन्दगीको हृदय यो हो पहिलो माया कसैको सफल हुन सक्दैन धेरैजसोको तर यो भत्तैमा तपाईँ नआतिनुहोस् मेरो पहिलो माया हो मेरो त सफलै हुँदैन अरे जसरी भए पनि छुट्टिहाल्छ भनेर सोच्नु त भएन अवश्य पनि किनकि हामी माया कसरी गर्छौँ त्यसमा पनि भर पर्छ मैले बारम्बार मेरा अनुभूतिहरू पनि तपाईँको माझ राखिरहेको हुन्छ तपाईँ कसैलाई माया गर्नुहुन्छ वास्तवमै माया जोखेर यति गरौँ उति गरौँ भन्न त सक्दैनौँ तर पनि हामीले एउटा लिमिटेशन अर्थात् एउटा सिवा चाहिँ जे कुरामा पनि राख्नुपर्छ तपाईँले माया गर्नुहुन्छ हदैदेखि यति धेरै माया पनि नगर्नुहोस् यदि इनकेस तपाईँको आफ्नो मान्छेले तपाईँलाई साथ छोडिदिनु भयो भने तपाईँ जिउन नै नसक्ने गरे कहिले पनि माया नगर्नुहोस् बरु माया यसरी गर्नुहोस् तपाईँलाई आफ्नो मान्छेले छोड्यो भने पनि तपाईँ बाँच्ने चेष्टा बाँच्ने आशा बोकेर अगाडि बढ्न सकुन् सक्नुहोस् त्यसै गरी माया यस्तो गर्नुहोस् जुन माया तपाईँको लागि प्रेरणा होस् जुन माया तपाईँको लागि अगाडि बढ्ने एउटा मजबुत आधार बढोस् यो आग्रह सदैव म तपाईँलाई गरिरहेको हुन्छु यतिखेर अर्को एसएमएस गर्ने गर्नुभएको छ थुप्रै साथीहरूको एसएमएस छ एसएमएस गर्नुभएको छ हाई दाजु म गोगन पानीबाट शर्मिला तामाङ आज म मा मलेसियामा रहेको भीलाई लभ यो एन्ड मिस यु भन्छु हाई दाजु भन्नुभएको छ अवश्य पनि उहाँले मलेसियामा पनि हामीलाई अनलाइन मार्फत सुनिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ गुगन पानीबाट शर्मिलाजीको अहँ शर्मिलाजीको पढेँ मैले अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले माया के हो मुटुलाई छुन्छ माया के हो मुटुलाई छुन्छ धड्कन के हो सासमै धड्किन्छ धोका के हो माया नै छोड्छ मृत्यु के हो सहाँ संसारै अड्किन्छ भन्नुभएको छ सास नै अड्किन्छ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि शर्मिलाजी तपाईँले यति नै लेख्नुभएको थियो या योभन्दा बढी मैले चाहिँ छुट्याउन सकिनँ जे होस् तपाईँको यति नै एसएमएस आएको छ धेरै धेरै धन्यवाद तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ दादा सर है अघि नेम हाल्नै बिर्सिएछु कि मि सोनु काली भन्नुभएको छ सोनीजी थ्याङ्क सो मच तपाईँको एसएमएस मैले पढ्न पाए, खुसी लाग्यो दोहोऱ्याएर तपाईँको नाम पनि पढ्न पाए, आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अह मन छोड्नेलाई माया दिएँ सुनिदि सुन् अह सुनिदिनेलाई सलाम मा, मन माया मन छोड्नेलाई माया दिएँ सुनिदिनेलाई सलाम एन्ड भन्नुहुने चन्द्रदा हजुरलाई भने थ्याङ्क यू सो मच दादा मि रन्जु वर्तौला गुगन पानीबाट भन्नुभएको सो मच रन्जुजी तपाईँको यो मिठो भावनाको लागि हामीलाई माया गरिरहनु भएको यसरी नै माया गर्नुहोला थ्याङ्क यू सो मच अर्को यसो मस गर्नुभएको छ दादा म उही अभागी अक्षय एक्ली भन्नुभएको अक्षय एक्ली म आज दिपेस जी को सम्झना समझना बिर्स न सकू चार सम्म वर्षसम परेको भर होला दादा फोन नगरीपनी भूभंदा अगड़ी वहाँ लेख् मैं नाम तभी कोई गलत उच्चारण माफ कर अभा अक्षय एक् अक्षय एक्ले चार वर्ष को मया तब कहीं याद कर हमी कुने कार्यक्रम में अथवा कुनै अकेजनमा हाम्रो भेट हुन्छ कुनै एउटा अपरिचित मान्छेसँग उहाँसँग जब एक दिनमै पनि छुट्नुपर्छ हामीलाई धेरै पीडा हुन्छ कसरी छुट्टीले मन थाम्नै सकिन्न आँखाबाट आँसु पनि मर्सन्छ त्यतिसम्म हामी आत्मीय हुन्छौँ एकै दिनमा चार वर्षसम्म आफूले माया गरेको मान्छेलाई भुल्न साह्रै हुन्छ फोन लाग्दैन फोन गर्नुहुन्न एसएमएस गर्नुहुन्न इभन तपाईँको बारेमा उहाँले केही कुरा पनि गर्नुहुन्न तै पनि तपाईँलाई उहाँको माया अवश्य पनि लाग्छ माया गर्नेहरूको यो स्वाभाविक गुण हो जुन मैले पनि आभास गरेको छु र एउटा कुरा तपाईँलाई भन्न चाहन्छु म आज तपाईँलाई फोन गर्नुहुन्न आज तपाईँको बारेमा चाहेर पनि उहाँले कुरा गर्नुहुन्न तपाईँसँग चाहेर पनि एसएमएस गर्नुहुन्न तपाईँलाई तर यो क्रम सधैँको लागि हुँदैन एक यस्तो पनि दिन आउँछ त्यो मान्छेले तपाईँलाई एसएमएस गर्न चाहन्छ फोन गर्न चाहन्छ आफूले गरेको गल्तीको लागि माफी माग्न चाहन्छ तर ऊ असमर्थ हुन्छ तपाईँसँग बोल्न तपाईँसँग कुरा गर्न किनकि ऊ आफ्नै नजरमा गिरिसकेको हुन्छ जिन्दगीमा यस्तो पनि बाध्यताहरू आउँछन् तर कोही मान्छे मान तपाईँलाई साँच्चो रूपमा माया गर्छ तर बाध्यताले टाढा हुन्छ भने चाहिँ उनीहरूलाई गलत सोच्नु चाहिँ मूर्खता मात्रै हो हामीले पनि उनीहरूलाई गलत सोच्नुहुन्न यो जर्किरहरू तपाईँको लागि थुप्रै साथीहरूको एसएमएस छ तपाईँको कमेन्टहरू पनि आइरहेका छन् एसएमएस कसरी सिद्धौँ कमेन्ट कसरी सिद्धौँ जस्तो लाग्छ एसएमएस मात्र लिन पनि मन लाग्दैन किन भन्दा तपाईँ विदेशमा हुनुहुन्छ विदेशमा परिश्रम गरिरहनु भएको छ रोइरहनु भएको छ परिवारलाई सम्झेर तपाईँको सन्देशलाई तपाईँको आफ्नो मान्छेसम्म मा पुर्याउन पाइनँ भने मुटु मुटुदेखि मुटुसम्म सधैँ एउटा अपुरो अधुरो एउटा अधुरो कार्यक्रम भन्छ त्यसैले पनि म सधैँ प्रयास गर्छु विदेशमा रहे पनि तपाईँको यो सन्देशहरू तपाईँको आफन्तसम्म पुगोस् तपाईँको एसएमएसहरूलाई एकैछिन थाँती राख्दै अहिलेको लागि भने तपाईँको एसएमएसहरू लिन कमेन्टहरू लिन चाहन्छु धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ यतिखेर मलाई कमेन्ट गर्नुभएको छ साथीले बबिता मोक्तानजीले कमेन्ट गर्नुभएको छ मिठो भोइसको धनी चन्द्रजीलाई लामो समयपछिको दर्शन बस्दै इन सन्ध्याकालीन अभिवादन है त अल सर्भर युनिटलाई मि हेटौँडा सत्र रातबाटैबाट बबिता मोक्तान आज यस प्रोग्रामबाट मेरो मनमुठमा बस्न सफल सम्पूर्ण आत्मी फ्रेन्डहरूलाई मिस एन यु एन्ड लभ यु भन्न चाहन्छु र अन्त्यमा उही मनभित्रको मन भेलाई नहीं मिठो समझना ओके बाय बाय शुभरात्रि भाषा थैंक यू सो मच तब एसएमएस को लगी आगामी दिन में तब को ये को हामी अपेक्षा कर इसी नहीं एसएमएस करते तय का एसएमएस तब का कमेंट हर हमी कार्यक्रम में निरंतर प्रसारण करने तर कमेंट्रे साथी को कमेन्ट आइस कमेंट कर tamang asis le hai dada good evening it's me tamang asis from sikrapani in uhi kanchi moti lai miss you and love you bhan dinai mutu samma आ, पुग्ने गरी भन्नुभएको छ अवश्य पनि मेरा आवाजमा उहाँसम्म यो सन्देश पुगिसकेको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोशन घनाथ तामाङजीले हाम्रो नियमित कमेन्ट गर्ने श्रोता हुनुहुन्छ बादल नलागे पनि पानी पर्छ रे अचेल मलाई सम्झे उनको आँसु झर्छ रे अचेल बादल नलागे नि पानी पर्छ रे अचेल मलाई सम्झे उनको आँसु झर्छ रे अचेल मेरो सामु कहिले उनले मनको कुरा नतारेनी नि मेरो सामु कहिले उनले मनको कुरा नताारे नि मलाई नै सम्झिएर मनको डुङ्गा तर्छ रे तिमी बिना म पनि त बाँच्न सक्छु भन्थिन् पहिले तिमी बिना म पनि त बाँच्न सक्छु भन्थिन् पहिले उनको नसा नसामा मेरो रगत सर्छ रे अचेल तिम्रो फोटो सिरानीमा राखेको छु भन्थिन् मलाई तिम्रो फोटो सिरानीमा राखेको छु भन्थिन् मलाई त्यही फोटोले उनीसँग बात गर्छ रे अचेल नलागे पनि पानी पर्छ रे मलाई सम्झे उनको आँसु झर्छ अरे भन्नुभएको मिठो भावना मिठो गजल थ्याङ्क्यु सो मच उहाँले अगाडि लेख्नुहुन्छ नमस्ते रेडियो सुनेर हुने, सम्पूर्ण रात्रिकालीन अभिवादन म रोशन घलान निबु अटार दुई हाल दोहा कतारबाट आज मेरो मनमुटुमा बस्नुहुने उही मेरो प्यारे स्मृतिको मिठो सम्झनासँगै सम्पूर्ण रेडियो सुनेर बस्नुहुने साथीहरूलाई मिस गर्दै छुट्टिन चाहन्छु उहि रोशन घलान निबु अटार हाल दोहा कतार भन्नुभएको थैंक यू सो मच तब के योग कमेन्ट को लगी रो को कमेंट रसएमएसर लही चीज था तयको समुद्र सांगीतिक आवाज राख्छू ते पड़ी हमी पुनः आने तमेंट रसोला वारे सुना है तेरी अखियों से बहती है नीदे और नींदों में सपने कभी तो किनारे पे उतर मेरे सपनों से आ जा जमी पे और मिल जा कहीं पे सूर्यले अखियो अलि तपाईँको लागि निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ र तपाईँका कमेन्ट र एसएमएसहरू पढ्न गइरहेको छु हामीसँग समय पनि कम छ नौ बजेर पैँतालिस मिनट गइसकेको छ सकेसम्म दस बजेको पाबन्दी छ हामीसँग र तपाईँका कमेन्ट र एसएमएसहरू थुप्रै छन् र म आग्रह पनि गर्छु आऊ भने तपाईँको एसएमएस र कमेन्ट यतिमै सीमित गर्नुहोला मैले सबै एसएमएस र कमेन्टहरू लिन सक्दिनँ र त्यसको लागि चाहिँ मनैदेखि सरी पनि भन्न चाहन्छु तपाईँका मुटुका धेरै कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुऱ्याउनु तपाईँको इच्छा थियो होला तैपनि एउटै कार्यक्रमबाट तपाईँका सबै इच्छाहरू पुरा गर्न नसक्दो रहेछु कहिलेकाहीँ दुःख लाग्छ तपाईँको आफ्नो मान्छेसम्म तपाईँको सन्देश पुऱ्याउन नपाउँदा तर सकेसम्म म तपाईँका सबै एसएमएस र कमेन्टहरू पढ्ने कोसिस गरिरहेको छु यतिखेर तपाईँका एसएमएसहरू सर र पढिहाल्छु म थुप्रै एसएमएसहरू छन् थुप्रै कमेन्टहरू पनि छन् एसएमएसहरू गर्नुभएको छ अँ मैले पढेँ हेलो दादा गुड इभिनिङ एन्ड खाना खानुभयो त इट्स मि फुल माया डिमडोङ फ्रम भैँसे छ किसेडीबाट दादा आज मेरो सन्देश भन्नुपर्दा माया अल भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसिमस गर्नुभएको छ आईएम मीनाक्षी तामाङ फ्रम नेवार पानी दादा मैले अहिलेसम्ममा कसैको लभ एक्सेप्ट गर्न सकेको छैन लभ एक्सेप्ट गर्नु त ब्रेकअप हुनलाई जस्तो लाग्छ भन्नुभएको छ लभ कसैको प्रपोजलाई एक्सेप्ट गर्नु बिछोड नै हुनु पनि होइन मिनाक्षीजी जे होस् त्यो भनेको तपाईँको आफ्नो मनले कुनै कुरा चाहेको छैन भने त्यसलाई एक्सेप्ट गर्नुपर्छ भन्ने पनि छैन कसैले तपाईँलाई प्रेम गर् गर्नुहुन्छ साँच्चै नै मनैदेखि प्रेम गर्नुहुन्छ तर तपाईँ चाहिँ उहाँलाई प्रेम गर्नुहुन्न यस्तो अवस्थामा के गर्ने यस्तो अवस्थामा तपाईँले उहाँलाई पनि अन्धकारमा राख्नु हुँदैन आफैलाई आफैलाई पनि अन्धकारमा राख्नुहुन्न मैले भन्नु खोजेको कु। कुरा तपाईँले पनि बुझ्नुभयो होला मेरो मतलब हो तपाईँ उहाँको प्रेमलाई उहाँकै मन राखिदिनको लागि मात्रै स्वीकार नगर्नुहोस् तपाईँ जसलाई माया गर्नुहुन्छ उहाँलाई तपाईँ आफै पनि प्रपोज गर्न सक्नुहुन्छ को अगाडिको पछाडि हेर्नै पर्दैन थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चे हुनुहुन्छ हजुर मि सरु पदमपोखरीबाट म मेरो फुच्चे हेर्नुभएको छ त्यस पछाडि पनि धेरै कुरा लेख्नु भएको थियो होला तपाईँको फुच्चेले तपाईँको एसएमएस पाइसक्नु भएको छ सरुजी पदम पोखरीबाट हामीलाई सम्झाउनु भएको छ थ्याङ्क सो मच एकैछिनमा तपाईँको फोनमा उहाँको <laughs> एसएमएस पनि आउँछ अवश्य पनि अर्को एसएमएस गर्नुभएको छ अह मन चोर्नेलाई मन दिएँ धन चोर्नेलाई ज्वेल मेरो कुरा कस्तो लाग्यो भनिदिनु त फ्रेन्ड भन्नुभएको छ <laughs> राम्रै लाग्यो है हाइदा एमआरबीको रमेश थापा हाँडी खोलाबाट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अह मुस्कान शर्मिला एसएनएमजीले बितेका पललाई नसम्झिन बितेका पलले त मुटु जलाउँछ धोकामा हामी रुदा, शत्रु बैरी हँसाउँछ नरुनु धोकामा खुसी हुन सिक्नु भन्नुभएको छ एकदमै राम्रा कुराहरू लेख्नु भएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दा इट्स मी राधिका थिङ हाडी खोला चार मेरो सन्देश भन्नुपर्दा फ्यामिली एन्ड साङतानको yen sangtan ko lagi miss you a lot van se dadai ma asa tapai ko yanti le pani tapai ke sms paisaknu bhayo sabse pani thank you so much tapai ko yo sms ko lagi त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा हावा हौ खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ दादा म निरु तितुङ हेटौँडा चौध पदम पोखरीबाट मेरो शिषलाई लव यु एन्ड मेरो बेस्ट बेस्ट फ्रेन्ड अन्जु गोमा भन्नुभएको छ त्यस पछाडि नि उहाँले अरू कुरा लेख्नु थियो होला निरुजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि आगामी दिनमा पनि यस्तै एसएमएस आओस् म यही अपेक्षा गर्छु तर माफ पनि गर्नुहोला तपाईँको पुरा एसएमएस आएन यति मात्र पढ्न पाएँ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै अर्को एसएमएस गर्नुभएको छ अह उहाँले लेख्नु भएको छ दादा मे आर्के हजुरको खाना भयो त भन्नु आशा भइसकेको छ के हुन्छ मलाई जबरात बढ्छ त्यति नै रोजिना छेत्रीको याद आउँछ मेरो मनको कुरा उसलाई खोलेर भन्न सक्दिनँ लेख्नुभएको कि भन्नु मात्रै लेख्नु भएको छ त्योभन्दा पछाडि उहाँको एसएमएस आएको छैन रोजिनाजीलाई धेरै सम्झिनु हुँदो रहेछ आर्केजीले अवश्य पनि तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ उहाँले पनि तपाईँलाई यत्तिकै सम्झिनुहोला सायद तपाईँले गर्नुभएको जत्तिकै माया उहाँबाट पनि तपाईँले प्राप्त गर्नुहोस् यही हाम्रो शुभकामना थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ इट्स मी आशा लामा फ्रम हेटवडा दा सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु आशाजी अनि खाना खानुभयो त दादा हजुर कति मिठो दा हजुरको भोइस भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो मायाको लागि उहाँले पनि अरू कुराहरू थुप्रै लेख्नु भएको होला होला जी तर तपाईँको यति मात्रै एसएमएस आयो सरी भन्न चाहन्छु है त आगामी दिनमा तपाईँको पुरा एसएमएस आओस् अर्को एसएमएस गर्नुभएको छ राजेन्द्र लामा मि हाँडी खोला टाढीबाट भन्नुभएको छ दादा मि अल फ्रेन्ड्सलाई सम्झिरहेको छु र मा लभली कान्छे नेवार पानीमा बस्ने सुस्मितालाई आई लभ यु होइन हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क्यु सो मच सुस्मिताजीले पनि तपाईँको यो एसएमएस पाइसक्नु भएको छ होला एकैछिनमा तपाईँलाई एसएमएस आउँछ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ तपाईँको खबर मे सन्तोष पुरा सुने म आज मेरो मन मेरो मनलाई सन्तुष्ट पार्ने भक्तिलाई लेख्नुभएको भक्ति बिएकेटिआई लेख्नु भएको छ मैले गलत उच्चारण गरेको भएँ माफ गर्नुहोला धन्यवाद भन्न चाहन्छु व्यक्तिलाई लेख्नु भएको रहेछ आज मेरो मनलाई सन्तुष्ट पार्ने व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु एन्ड तपाईँलाई मिस गरेको छु भन्नुभएको छ मेरे तरफ बाो समझना थैंक यू सो मच ती एसएमएस को लगी सतोष जी ते गई अर्क एसएमएस कर गुड इवनिंग दाई मी भुवन लामा फ्रम बसमाड़ी आठ मेरो माहेले एसएमएस नगर के एक हफ्ता भैसको तेलिए एसएमएस या फोन कराह मिस यू सो मच भू लाई तौन हाँ तुमकमएसोला एक एक हफ्ता कसरी बनु <laughs> भुवनजीला मेरे प्रश्न अब एक हफ्ता बसना अलग गाड़े हो यस्तो बेला मलाई चाहिँ त्यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ थाहा छैन है चन्द्रले जे पाएँ त्यही बोल्यो भने चाहिँ नसोच्नु होला यो जे होस् मैले पनि भोगेर आएको कुराले गर्दाखेरि चाहिँ सोधेँ तपाईँलाई थ्याङ्क यू सो मच तपाईँको यसोचको लागि अर्को सोच गर्नु छ हाई दादा मिठुलथलीबाट बिना दादा यो मायाले नै रुवाउँछ यो मायाले नै हँसाउँछ किन भन्नुभएको छ माया यस्तै रुवाउँछ कहिले हँसाउँछ तर रुवाउँदा र हँसाउँदा दुबै क्षणमा हामीलाई एउटै न एउटा सन्देश चाहिँ देखिरहेको हुन्छ हामी खुसी हुनुपर्छ हामी आफ्नो मान्छेलाई कहिले कहाँ गुमाउनु पनि पर्छ पर त्यो बेला पनि हामी खुसी हुन सक्नुपर्छ यी सन्देशहरू सा। सदैव सा हामीले आफ्नो मनमा राख्न सक्नुपर्छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा भैँसी साथबाट लक्ष्मी गोले ए टु जेड फ्रेन्डलाई लभ यु प्रितमलाई मिस यु अलर्ट एन्ड दादालाई पनि मिस यु भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले मेरो मन मुटुको साथी एन मुटुको धडकन उही परदेशी यनएमलाई आई लभ यु मिस यु सो मच भन्नुभएको छ थ्याङ्क यू सो मच परदेशमा हुनुहुन्छ सायद उहाँले हाम्रो आवाजलाई डब्लु डब्लु डब्लु डट रेडियो सरवर डट कम डट एनपी मार्फत संसारभर सुनिरहनु भएको होला धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाइब्रोमी बिना लामा हेठौँडा सत्रबाट यो अन्धकार कालो रातमा मोटोदेखि मुटु मुटुसम्मको साथमा स्विट भोइस सुन्दैछु हजुरको यो सुन्छ अन्त हातमा आज ए टु जेड एट फ्रेन्डहरूलाई मिस यु भन्नुभएको छ त्यस पछाडि पनि उहाँले केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ माया गर्नु कुनै पाप होइन तर पनि किन बुझ्दैन कसैले मिसङ्गीता लामा भैँसेदुईबाट भन्नुभएको छ सङ्गीताजी तपाईँ बुझ्नुहोस् तपाईँको आफ्नो मान्छेलाई बुझाउनुहोस् सक्नुहुन्छ सक्नुहुन्छ भने फ्यामिलीलाई बुझाउनुहोस् तर त्योभन्दा बढी हामीले बुझाउन चाह्यौँ भने अवश्य नै हामी असफल हुन्छौँ हामीले कसैलाई पनि आफ्नो व्यवहारबाट प्रभाव पार्न सके पनि ठ्याक्कै परिवर्तन गर्न चाहिँ निकै गाह्रो हुन्छ त्यसैले मायालाई पाप सोच्नेहरू पनि छन् मायालाई धर्म सोच्नेहरू पनि छन् मायालाई स्वच्छन्द बनाएर छाडा संस्कृति विकास गर्ने युवा जवा पनि हाम्रै माझमा छ तर मायालाई कुन अर्थमा बुझ्ने जसले मायाको परिभाषा मायाको अर्थ मायाको जुन महत्त्व छ त्यसलाई बुझेको हुन्छ उनीहरूले अवश्य पनि मायालाई पाप सोच्दैनन् मलाई त्यस्तो लाग्छ थ्याङ्क सो मच तपाईँको यो को लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि अन्जु थिङ हेटौँडा सोह्रबाट मिको साथीहरूलाई धेरैभन्दा धेरै मिस यु एन्ड लभ यु भन्न चाहन्छु एन्ड गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि थुप्रै एसएमएसहरू गर्नुभएको थियो मैले एसएमएसलाई चाहिँ यहीँ भेट मारेँ साथीहरू आऊ भने एसएमएस नगर्नुहोला मैले एसएमएस बन्द गरेँ एसएमएस आएन भनेर मन नदुखाउनु होला है साथीहरू थ्याङ्क सो मच जस हामीलाई एसएमएस गर्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र अबको क्रममा भने म तपाईँका कमेन्टहरूलाई स्थान दिँदैछु थुप्रै साथीहरूको कमेन्ट छ यतिखेर कमेन्ट गर्नुभएको छ युनि साथिङजीले उहाँले लेख्नु भएको छ दादा मैले मनिषालाई मनिषलाई छोडेको छैन मैले त हर पल सम्झिरहेको छु के कारणले मनिष मबाट टाढा भयो बट दाजु मैले माया गरिरहन्छु खोइ किन हो किन जी किन टाड़ा भयो म देखे चन्द्र दाजु म अभागेको यही क्वेसन उहि निस्टोरी को, को लागि र उसको लागि फोन नम्बर दिन चाहन्छु अन्ठानब्बे एक बयालिस उनासत्तरी भन्नु न दादा किन टाढा भयो प्लिज मेरो यो म्यासेजलाई स्थान दिनु है बिन्ती भन्नुभएको छ युनिसाजीले अघि भर्खरै मनिषजीले एसएमएस गर्नुभएको थियो निस्टोरी युनिसा भन्नुभएको थियो किन निस्टोरी भन्नुभयो मनिषजीलाई आ यो प्रश्न मेरो पनि युनिसाजीले तपाईँलाई माया मान मान्नु भएको छैन माया गरिरहनु भएको छ तपाईँको एसएमएस सुन्ने बित्तिकै उहाँले यति धेरै कुराहरू लेख्नु भएको छ मनका कुराहरू लेख्नु भएको छ तर तपाईँ टाढिनुभयो साँच्चै या तपाईँहरू एकअर्कालाई यो घुर्क्याउने प्रविधि मात्रै गरिरहनु भएको छ एउटा कुरा सदैव याद राख्नुहोला तपाईँहरूले घुर्क्याउनु मान्छेहरूको स्वभाव हो अझ बढी महिलाहरूमा हुन्छ भन्छन् यो कुरा पुरुषमा पनि लागु हुन्छ म पनि घुर्काउँछु कहिलेकाहीँ आफ्नो मान्छेलाई आफ्नो मेरो मान्छेले पनि घुर्काउनुहुन्छ <laughs> कहिलेकाहीँ र घुर्काइ मात्र हो भने चाहिँ यस्तो कदापि नगर्नुहोला यस्ता साना साना कुराहरू हुन्छन् जसले माया गर्ने मान्छेलाई टाढा बनाउँछ तपाईँ कहिलेकाहीँ झर्केर बोल्नुहोस् तपाईँको आफ्नो मान्छेसम्म उहाँमा कोही प्रभाव पर्छ मेरो मान्छे मसँग झर्किन्छ किन उसको मनमा यो प्रश्न सदैव घुमिरहेको हुन्छ जुन प्रश्नले गर्दा तपाईँहरू बिचमा फाटो पनि आउन सक्छ हामीले आफ्नो मान्छेलाई कति साथ दिने कति समय दिने त्यो समय छुट्याउनु पनि सक्नुपर्छ हामीले जान्नु पनि पर्छ धेरै गर्नुहोस् सदैव आफ्नै मान्छेसँग बस्नुहोस् म कदापि भन्दिनँ तर आफ्नो मान्छेलाई दिनुपर्ने टाइम दिनुहोस् तपाईँलाई मनिषजीलाई मेरो पनि प्रश्न यही हो उहाँले फोन नम्बर पनि दिनुभएको छ तपाईँसँग फोन नम्बर अलरेडी छ होला किनभने जसले यदि तपाईँले उहाँलाई माया गर्नुहुन्छ पहिला नै नम्बर पाइसक्नु छ भने तपाईँको फोन फर्म्याट भएको छैन भने अवश्य पनि तपाईँसँग यो नम्बर छ अझ फोन फर्म्याट भए पनि केही हुँदैन आफ्नो मान्छेको नम्बर त एकै दिनमा कण्ठ हुन्छ मलाई चाहिँ त्यस्तो लाग्छ अब फेरि चन्द्रले भनेका सबै कुरा सही हुन् भन्ने चाहिँ कदापि छैन सबैका आफ्नै विचार हुन् मेरो विचार यो हो तपाईँको विचार के छ जे होस् मनिषजी तपाईँ घुर्काउँदै हुनुहुन्छ भने प्लीज यस्तो नगर्नुहोला उहाँलाई माया गर्नुहोस् घुर्काउनु पनि टाढा बसेर बर होइन बरुसँगै बसेर बेला घुर्काउनुहोस् त्यस्तो गर्दाखेरि कति रमाइलो हुन्छ एकचोटि घुर्खाहरू त हेर्नुहोस् त्यसपछि आभाज गर्नुहुन्छ माया कति बाढ्छ तर फोन पनि नगर्ने निस्टोरी पनि भन्ने यसरी घुर्काउन थाल्नुभयो भने चाहिँ मायामा फाटो आउन पनि बेर लाग्दैन जुन यति पीडादायी हुन्छ होला आज तपाईँले घुर्काउनुभयो तपाईँलाई त्यस्तो केही अप्ठ्यारो नपर्ला तर त्यसले तपाईँलाई ठुलो प्रभाव पर्छ एक दिन यो मेरो अनुभवको कुरा हो सबै माया गर्नेहरूले एक न यो कुरा अनुभव गरेकै हुन्छ मलाई चाहिँ त्यस्तो लाग्छ उहाँले अगाडि पनि लेख्नु छ मिठो सम्झना मि अनि युनिसा आ थिङ गगन नौ बसमाढी आजको मायाको सन्देश माई डियर फेट शिखर पानीमा हुनुहुने कुमार स्याङतान धेरै बिमारी छ सो उसलाई गेट विल सुन भन् बन, भन्नुहोला दादा भन्नुभएको छ दाजु हजुरको मिठो भोइसले साथमा आरके घलानलाई सरल ल र आर मोक्तानलाई मिस्यो अनि अविरल प्रेमी विजय थपलियालाई पनि आ थापालाई पनि मिस यु एंड ऑल सिज एट ब्रो र प्यारी सिज विमला एंड प्रमिलालाई आइ लव यु भन्छु स्पेशली फर दाजु हजुरलाई थ्यांक यू गुड डे टु वसा थ्यांक यू सो मच तपाईको कमेन्ट को लागि र बिरामी हुनुदै रैछ शेखर पाडेको साथी कुमार जी कुमार जी तपाईलाई पनि हाम्रो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना योग जानकारी यह यो सन्देश तभीसम युनिशाजी को तरफ बा मेरे तर्फवास तरह कमेंटर लिद्दु मैं एसएमएस बंद कर सकता एसएमएस कोच्न होगा अगि नई एसएमएस बंद करें तब सुन छुटाभ कमेंट स प्रमेश गुरुंगजीभ सुनेर साथ भाषा थैंक यू सो मच प्रमेश जी तै सुनभ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ साथीहरूले धेरै साथीहरूले मलाई एसएमएस पनि गर्नु भएको छ र मैले कमेन्ट पढिरहँदाखेरि तपाईँको एसएमएस चाहिँ हेर्न पाएको छैन त्यसैले तपाईँले एसएमएसमा पनि सन्देश छोड्नु थियो कि त्यसको लागि चाहिँ सरी गर्न चाहन्छु अर्को कमेन्ट गर्नुभएको छ एम प्रयासजीले उहाँले फेसबुक पेज गर्नु आ, मुटु टु मुटु भन्नुभएको रहेछ उहाँले फेस फेसबुक पेजको मुटुदेखि मुटुसम्म भन्ने पेज नै बनाउनु भएको रहेछ उहाँले कम्युनिटी अर्गनाइजेसन मुटुदेखि मुटुसम्म यो पेजमा स्वागत छ भनेर उहाँले पेज नै बनाउनु भएको रहेछ उन्तिसजनाले लाइक गरिसक्नुभइरहेको रहेछ थ्याङ्क यू सो मच तपाईँको यो सपोर्टको लागि सायद तपाईँले यो आफ्नै उसको लागि पनि बनाउनु भएको होला जे होस् हाम्रो कार्यक्रमसँग मिल्यो अथवा तपाईँको पेजसँग हाम्रो यो कार्यक्रमको नाम मिलेको पनि हुनसक्छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र तपाईँ साँच्चै नै मुटुदेखि मुटुसम्म चन्द्रसँग जोडिन चाहनुहुन्छ भने चन्द्र घलान सर्च गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले हाम्रो पेज छ रेडियो सर्भरको अफिसियल पेज रेडियो सर्भर त्यसमा हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी सौगात भन्ने एउटा पेज छ जुन आ, मेरो अफिसियल पेज हो मेरो आफ्नो मान्छे सबि र मेरो नामबाट सिर्जित यो पेज मा तपाईँले विभिन्न अपडेटहरू पाउन सक्नुहुन्छ हाम्रो प्रोग्रामका लिङ्कहरू पनि पाउन सक्नुहुन्छ माया सम्बन्धी सम्पूर्ण कुराहरू तपाईँले पाउन सक्नुहुन्छ लाइक गर्न र सेयर गर्न नभुल्नुहोला यो जानकारी तपाईँलाई राखेँ अर्को कमेन्ट छ नम्रता तामाङजीले कमेन्ट गर्नुभएको छ नम्रताजीको कमेन्टभन्दा अगाडि एउटा जानकारी पुनः राख्न चाहन्छु तपाईँ हेटौँडा आसपास पदम आसपास हुनुहुन्छ भने यही मङ्सिर नौ गते अर्थात् भोलि साँझ पाँच बजेदेखि पर्सि बिहानसम्म नमो बुद्ध मेला नमो बुद्ध मेला हुन गइरहेको छ पूर्णिमाको दिन हेटौँडा उपमहानगरपालिका वडा नम्बर तेह्र पान्तलेमा अवस्थित तासी टासी तेलिङ गुम्बामा यो आ, मेला आयोजना हुन गइरहेको छ तपाई पनि आउन सक्नुहुन्छ र तपाईँ स्टल बुकिङ गर्न चाहनुहुन्छ भने मोबाइल नम्बर अन्ठानब्बे सुन्ना बत्तिस सतहत्तर दुई सय फोन गर्न सक्नुहुन्छ बुद्ध सम्बन्धी प्रफेसर र लाभागुरुहरूबाट ज्ञान आदान प्रदान हुनेछ त्यसै विभिन्न स्थानीय सामग्रीहरूको व्यापार मेला पनि हुनेछ दीप प्रज्वलनका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ तपाईँ आउन सक्नुहुन्छ टासी तेलिङ गुम्बा हेटौँडा उपम उपमहानगरपालिका वडा नम्बर तेह्र पान्तालेमा र अर्को जानकारी गढी श्रोता क्लबका संयोजक तान्जेन तामाङजीले पठाउनु भएको छ गढी श्रोता क्लब हाम्रो रेडियो सरोबरमा दर्ता भएको पहिलो श्रोता क्लब हो र उहाँले चण्डीका माभिमा यही मङ्सिर एघार गते निशुल्क आँखा शिविर हुन गइरहेको छ तपाईँ त्यहाँ पनि जान सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखेँ तपाईँका कमेन्टहरू पढ्न गइरहेको छु नम्रताजीको नाम मात्र लेखेको थिएँ नम्रताजी रिसाउनु भयो होला नम्रताजी प्लिज नरिसाउनु होला तपाईँको कमेन्ट चाहिँ बल्ल पढ्दैछु उहाँले लेख्नु भएको छ हाई ब्रो इट्स मी नम्रता फ्रम भैँसे आज मलाई धेरै माया गर्ने मनिकजीलाई मिस यु अलट एन्ड लभ यु एन्ड आई होप तपाईँले मलाई सधैँ यस्तै माय गरिरहनु हुने छ एन्ड सधैं साथ दिनु हुने छ देन आई अलवेज वेटिंग फर यू प्लीज कम बैक सून माय हर्टली कान्छा मरेजी ओके ब्रो टेक केयर मिस यू बाय गुड नाइट हैव अ स्वीट ड्रीम अनबाचा तपाईलाई पनि धेरै सम्झना थ्यांक यू सो मच तपाईको मनको लागि र अवश्य पनि उहाँले तपाईलाई माया गरिरहनु हुने छ सधैं किनकि तपाईहरु साच्चो माया गर्नुहुन्छ मलाई विश्वास छ तपाई उहाँको नजिक हुनुहुन्छ उहाँ तपाईँको नजिक हुनुहुन्छ एसएमएस पढ्दाखेरि अलिक टाड़ा टाड़ा पनि हुनुहुन्छ कि जस्तो लाग्यो तर जति टाड़ा रहे पनि एउटा कुराको सदैव ख्याल गर्नुहोला आफ्नो मान्छेको विश्वास कहिले पनि नतोड्नुहोला यदि साँचो माया गर्नुहुन्छ उहाँसँग नै जिन्दगी जिउने सपनाहरू तपाईँले देख्नुभएको छ भने आफ्नो मान्छेलाई धोका दिनु अलि बढी नै घातक हुन्छ आफ्नो मान्छे ले तपाईँलाई कत्तिको महत्त्व दिन्छ त्यसको आधारमा पनि त्यो कुरा तपाईँले छुट्याउन सक्नुहुन्छ आफ्नो मान्छेलाई कत्तिको तपाईँले माया गर्ने कतिको विश्वास गर्ने तपाईँको विश्वास डगमगायो भने उहाँले पनि विश्वास गुमाउनु हुनेछ उहाँको विश्वास डगमगायो भने तपाईँले पनि विश्वास गुमाउनु हुनेछ यो आग्रह तपाईँलाई थ्याङ्क सो मच त्यसै अर्को कमेन्ट गर्नु छ वाङ्जुवाइवा तामाङजीले फुलफुल्छ पालुवा पलाउँछ मान्छे जन्मिन्छ अनि मर्छ उहाँले पुनः कविता लेख्नु भएको छ मैले कविता चाहिँ खै कता कता यता बङ्गाएर उता बङ्गाएर पढिरहेको हुन्छु तर पनि सुन्दा कस्तो सुनिन्छ कमेन्ट गरेर नभुल्नु होला कविता पढेको शैली चाहिँ ठ्याक्कै मिल्दैन जस्तो लाग्छ बर गजलमा मुक्त चाहिँ अलिअलि पढ्छु लेख्नु भएको छ उहाँले वाङ्जु वाइबा तामाङजीले फुलफुल्छ फुल पालुवा पलाउँछ मान्छे जन्मिन्छ अनि मर्छ फुल न मालीले चाहेर फुलाउन सक्छ न फुलले चाहेर फुल्न सक्छ अपवाद मान्छेमा लागु हुँदैन यो प्राकृतिक नियम भन्नुभएको छ साँच्चै नै न फुलले चाहेर फुल्न सक्छ न मालीले चाहेर फुलाउन सक्छ मान्छेमा लागु हुँदैन यो प्राकृतिक नियम भन्नुभएको एकदमै सानो शब्द तर ठूलो चोटिलो प्रहार थ्याङ्क यू सो मच तपाईँको भावना यो भावनाको लागि उहाँले अगाडि लेख्नु भएको छ लासो जेजो प्रेम गराइ कल्पना अनि भोगाई अलग्गै हुँदा अलग्गै हुँदो हो जेजो त्यसैले त सबैको विचार अलग छ सबैको प्रेमी यथार्थ कल्पनाहरू भोगाईहरू सुनिरहँदा मलाई पनि केही कुराहरू पस्उनु मन लाग्यो यो जुलिएट र रोमिएको बस्तीतिर भन्नुभएको छ उनीलाई लाखौँ लाख सम्झनाहरू पोको पारेर पठाएको छु लाखौँ लाख सम्झनाहरू पोको पारेर पठाएको छु थमाउन नसके नसकेला त्यो हातले उघाएर दिलको ढोका थमाउन नसकेला त्यो हातले उघाएर दिलको ढोका अनि कैद गरेर रा राख उब्जाउन प्रेमको बिरुवा त्यो कोमल हृदयमा तिम्रै नाम लेखेर तिम्रै नाम लेखेर तिम्रै तस्विर कैद गरेर उभ्याएको छु प्रेमको महल त्यो मुस्कानको झ्याल बनाएर मायाको पर्खाल बनाएर विश्वासको धरा धारा धरातलमा स्याम स्याम्जो बी पनि लेख्नु भएको छ उहाँले के लेख्नुभएको नि है थ्याङ्क यू सो मच गजल लेख्नु भएको छ कुरी बस्छु अँधेरी रात सपनीमा आऊ कुरी बस्छु अँधेरी रात सपनीमा आऊ बनेर यादको बर्सात सपनीमा आऊ उघारेरै राखेको छु दिलको ढोका सानो उघारेरै राखेको छु दिलको ढोका सानो गरौँला है प्रेमिल बात सपनीमा आऊ बनेर यादको बर्सात सपनीमा आऊ कुरी बस्छु अँधेरी रात सपनीमा आऊ जसोतसो यादै यादमा दिनहरू बित्छ जसोतसो यादै यादमा दिनहरू बित्छ भुलाउन पिडा दिन, याद दिन साथ सपनीमा आऊ बनेर यादको बर्सात सपनीमा आऊ मनमुटु सुंपीए आपझे तिमी मनमुटु सुम सुंपीए आप समझे तिम्मी भूलि सीमा मने अजात सपन बनेर याद बरसात सपनी मौ नडराऊ चोखुमाया झुनी झुनीलाई नडराऊ चोखुमा करू झुनी झुनीलाई वांगंगजो बाट हुई घात सपनी मौ बनेर याद बरसात सपनी में आओ कुरे बसु रात सपन में एकदमै राम्रो गजल लेख्नु भएको छ र अन्त्यमा केही दिन भयो एफएम सुन्न थालेको हुन त था। म प्रायः मनपर्ने रेडियो प्रोग्रामहरूको लिस्ट बनाएरै सुन्छु तर यो भने दुई एपिसोड मात्रै सुनेको छु जे होस् राम्रो लागेको छ तर जे जे एक कुरा मलाई हिन्दी गीत बजेपछि एफएम नै सुन्न मन लाग्दैन अरू नेपाली गीतहरूलाई डस्टबिनमा कुचारेर हिन्दीलाई स्थान दिनु यो नेपालको नेपाली कलाकारको लागि बहिष्कार गरेको जस्तै हो नेपालीले गाएको हिन्दी गीत बजाउनुहोस् खुसी साथी हुन्छ धेरै बोली माफ होला, हामी स्वाभिमानको ढाङ रटाउँछौँ तर व्यवहारमा उतार्दैनौँ अन्त्यमा सबै एफएम सुनिरहनु भएको तमाम मित्रहरूमा यो अभावै अभावको दुःखद अवस्थामा सक्दो सहयोग गरी नेपालीपन देखाइदिनु हुन अनुरोध गर्दछु यो अँधेर रातमा मेरो भावना सुनिदिनु भयो सबैलाई धन्यवाद विशेषतः हाम्रो चन्द्र दाजुलाई अनि सम्पूर्ण सर्भर युनिटलाई धन्यवाद अनि रात्रिकालीन ज्यावडानमा सबैलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि साँच्चै नै हिन्दी गीत बजाउनु रहर होइन तर मोटूदि मोटूसम जब सुरू भार सुरुआत को दिनदि ना हमें कार्यक्रम में हिंदी गीत लान दिया अन्न कार्यक्रम मनी गीत बजाऊ बीतगा पलर में गीत बाहेक गीत बजाऊद हिंदी गीत लेकर अन्न कार्यक्रम तर यह कार्यक्रम से विशेषतः हिंदी गीत ना बजाने करी हमें प्रस्ताव करम को जो थिकिंग है के बारे यो बनाए, आ, में बनाए, यो मनाए हिंदी गीत नहीं बजाऊ भर बनाएं तेगरी योगक्रम को प्रोमोह मेरे आपने मंत्री लेख् रहा को सहयोग में हम कार्यक्रम उत्पादन कर माफ कर हमी गीत बजा सकन धीरे धीरे धन्यवाद तब को कमेंट कोई कमेंट बा, मात्र बाकी ती कमेंट मंतिम में एक पढ़् अगली एटा सुमदुर आवाज तेरा, ये रास्ता तेरा। तुझे जीना है, मेन हो तेरी सारी सोहरते है ये दुआ, तुजी पे सारी मते है ये दुआ, तुझे जीना है मेरे बिना. ये सुंदर सांगीतिक आवाज़ तैयारी सुन्न भाई अब हम कार्यक्रम को अंतिम में छाई को एसएमएस बंद कर सकते कमेंट हुई थुप्रे कमेंटर ती कमेंट पढ़ना सक मैं अब ए कमेंट पढ़ी हाल कमेंट में लिख् टुक्री को मंजे हेलो आ, हाई हाई दाजू रात्रि कालीन चीसो चीसो मौसम में नानो नानो समझना न्यान साथ मीठो समझना क खुसिलीर स्विकार्नु ल दाजु धेरै दिनपछिको अन्तरालपछि भोल एफएम युनिट लगायत अहिले नि मिठो सम्झना हुन त मेरो आज त्यस्तो खासै केही थिएन भैनी मेरो अगल फ्रेन्डहरूलाई मिस्यू भन्छु अनि स्पेसली निष्ठुरी मान्छेको लागि मिस गरिरहेको छु ओके दाजु मि मी मिना फ्रम आम भन्ज्याङ र नाउ बुढ़ी चौर भाई शुभरात्रि अल मई फ्रेंड भन्न थैंक सो मच तय को कमेंट को लगी रहा तब का कमेंटह सरस्वती हेर गई रखे कई कमेंट छुटे कि जस्ट भी ल हाँ थुप्रे कमेंटर होवश्य थुप्रेथी को कमेंटर तर मैं तब कमेंट पढ्न सकेन त्यसको लागि सरी भन्न चाहन्छु कमेन्ट गर्नुभएको थियो राज तामाङजीले थ्याङ्क्यु सो मच तामाङ आशिषजीले गर्नुभएको थियो थ्याङ्कयू सो मच जेनी थापा मगरजीले गर्नुभएको थियो आई हेट लभ भन्नुभएको रहेछ थ्याङ्कयू सो मच र मायालाई हेट पनि नगर्नुहोला माया जिउने आधार नै हो अहिले हेट भए पनि पछि चाहिँ लभै गर्नुभएको छ लभ मिन्स तपाईँले मायालाई कुन मायालाई हेट गर्नुभयो त्यो चाहिँ मलाई थाहा भएन टिनेजको लभलाई हो भने गर्नुहोस् मजाले गर्नुहोस् किन भन्दा टिनेज लभलाई सकेसम्म हेड गरेकै राम्रो तपाईँले वास्तविक रूपमा परिपक्व भएर गर्नुभएको माया चाहिँ वास्तविक माया हुन जान्छ कहिलेकाहीँ तर यसको अर्थ टिनेजरहरूले चाहिँ हामीले गरेको माया चाहिँ के माया नै होला होइन र भन्ने सोच्नुहोला त्यस्तो चाहिँ होइन तपाईँले गर्नुभएको माया पनि एकदमै सही छ तर सम्भावनाहरू टिनेज लभमा चाहिँ अलिक कम हुन्छ भन्ने आशय मात्र हो त्यसै गरी थिङको छोरोजीले कमेन्ट गर्नुभएको छ थ्याङ्क्यु सो मच प्रकाश थिङ हुनुहुँदो रहेछ उहाँ तपाईँलाई पनि धेरै धेरै धन्यवाद आयुष जेम्सजीले कमेन्ट गर्नुभएको छ थ्याङ्क्यु सो मच त्यसै गरी मदिना राईजीले कमेन्ट गर्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि सुदिन लामाजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्क्यु सो मच कुलुङ योगेन राईजीले कमेन्ट गर्नुभएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद त्यसै नाम चाहिँ के परेको नि उहाँले यो जो नेम चाहिँ हावडी केटोमा राख्नु भएको छ थ्याङ्कयू सो मच टुक्रिएको मनजीले हेर्नु न दाजु बुढी चौरमा त एफएम सुन्नै गाह्रो भइरहेको छ राम्रोसँगै सुनिरहेको छैन ओके मी मिना भन्नुभएको छ मिनाजी थ्याङ्क यू सो मच बुढी चौरमा बसेर पनि हामीलाई सम्झिरहनु भएको छ सायद त्यता अलिक कमै सुनिन्छ होला सर्भर त्यसै गरी गुरुङ सायराजीले कमेन्ट गर्नुभएको छ थ्याङ्कयू सो मच आकाश मुक्ताजीले कमेन्ट गर्नुभएको छ थ्याङ्क यू सो मच त्यसै जी ले कमेन्ट गर्नुभएको छ ओहो पहिलोचोटि गर्नुभएको थियो रहेछ नमस्ते दादा पहिलोचोटि कमेन्ट गरेको छु के लेख्ने के भयो यो प्रोग्रामको साथसाथै हजुरको आवाज पनि एकदमै धेरै मनपर्छ भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको हो कमेन्ट खोल् प्रज्ञाजी त्यसै गरी रोमे अर्जितजीले कमेन्ट गर्नुभएको थियो सन्तोषजी हाम्रो नियमित श्रोता हुनुहुन्छ थ्याङ्क्यु सो मच मनिषा बलजी हाम्रो नियमित कमेन्ट गर्नुहुन्छ तर दुई दिन जति भएको उहाँको कमेन्ट सधैँ अन्तिममा मात्रै परिरहेको छ माफ गर्नुहोला मनिषाजी तपाईँको यो कमेन्ट पनि हामीले राख्न पाएनौँ मेरो धड्कनलाई मिस यु सो मच भन्दै म मनिषा कान्छु हजुरबाट छुट्टिन्छ दादा गुड नाइट भन्नुभएको छ अन्तिममा तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र अहिलेको लागि भने तपाईँका सम्पूर्ण कमेन्टहरू पनि राखेँ एसएमएस गर्नुहुने साठीजना साथीहरूलाई धन्यवाद कमेन्ट गर्नुहुने साथीहरूलाई चाहिँ मैले गर्न सकिनँ आज तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद जसले रेडियो सुनिरहनु भएको छ अनलाइनबाट पनि सुनिरहनु भएको छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको यो वसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् नमस्ते शुभरात्रि